नमस्ते सबैजनामा म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरूलाई स्वागत गर्छु आज चौबाटोको चौन्नौ भाग हो आजको नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनु सुनौ त्रिपन्नौ भागमा वर्षा नवीन दाई र आवाज कलेजमा भेट्छन् नवीन दाईले आफ्नै दिदीको खुट्टा फ्राक्चर भएर भाइटिकामा काठमाडौँ आउनु परेको कुरा वर्षालाई खुलाए अर्कोतर्फ वर्षालाई आत्तिएर भेट्न बोलाएकी पवित्रा निकै अल्मल्ल देखिन्छेऊ वर्षालाई केही कुरा भन्न खोजिरहेकी थिइ तर सकिरहेकी थिइनँ निकै बेरको अलमल पछि दुवैजना वर्षाकोमा जान्छन् अन्तमा उसले आफू प्रेग्नेन्ट भएको हुन सक्ने कुरा वर्षालाई बताए अब नयाँ भाग कसरी अगाडि बढ्छ आउनु पबु साथ बज्नु लागिसक्यो हेर त कि मेरोमा हिँड कि घर जा कुरा गरीस् क्या गर्दिनँ किन गाली गर्छु पागल हो तँलाई कुरा के हो नै थाहा छैन अनि भन्न त अनि पो थाहा त वर्षा था। मलाई एकदम डर लागिरहेछ क्या किन बिसार ठीक भइहाल्छ नि त अब गारुत त भइहाल्छ नि त्यस्तो होइन क्या कस्तो हो त कस्तो वर्षा थाहा मलाई लाग्छ नि मलाई कस्तो प्रेग्नेन्ट भएको जस्तो लाग्छ क्या तँ मलाई भन्छस् कि सुतम्म त मसँग चाहिँ रिसाइरहेछस् अनि अनि अनि के म अनित कङ्ग्रेचुलेट गरौँ तँलाई साराको कुरा म बुझ्नु सक्नेले मेरो पनि बुझ्छुस् होला जहिले लागेको थियो तैँले मलाई भने कि चाहिँ छैनस् कसरी बुझ्ने अब मैले अन्तर्यामी हो र म तेरो टोनले देखाइरहेछ तँ सपोर्टिभ नभए मैले कसरी भन्नु को छ र अरू मेरो भन्नलाई आई छट आइ नो मलाई तसित किन रिस उठाएको थाहा छ तर रिलेसनसिपमा यति अघि गइसकेको रहेछ मलाई भनिस् म भन्छु भन्दै थिएँ क्या कुरा गर्ने मौकै नमिलेर हो अँ मौका मिलेन मिले त घरबाट फर्केदेखि कतिचोटि भेट्यौँ हामीले कसरी भन्ने नि आएन क्या मलाई I'm sorry, Bursa. I need your help. I thought you were going to do this. You didn't want to do anything. You didn't want to do anything. You didn't want to do anything. But you thought you were going to be responsible. What's wrong with you? I don't know, man. What's my carelessness? What's your carelessness, Firi? त मलाई जज गरिदिनुहोस् नि है अब यतिखेर आएर यस्तो खासमा नि प्रशान्तले कन्डममा डाउट गरेको थियो क्या अनि मलाई पिल्स खाऊ है भनेको थियो मैले चेक गर्दा त्यस्तो केही लागेन अनि साइड इफेक्ट मात्र हुन्छ भनेर खाइन मैले पिल्स भन्या त्यो प्रेग्नेन्सी अभोइड गर्न खाने पिल हो क्या सेभेन्टी टु आवर्ससम्म खाए हुन्छ अनि खाइनस् मलाई डाउट नै लागेको थिएन अनि बेकारे त्यसको साइड इफेक्ट मात्र हुन्छ भनेर खाइन मैले धेरै खाएँ भने मिन्स हुँदा नि कस्तो पेट दुख्छ अनि पछि बच्चै नहुने पनि हुनसक्छ क्या कहिले तेरो मिन्स हुने डेट तेइस कति आज पच्चिस भइसक्यो रेगुलर हुन्छ र तेरो हुँदैन रेगुलर त कहिलेकाहीँ तलमाथि हुन्छ कति दिन छ ती तलमाथि त्यस्तै दुई तिन दिन तिन चार दिन अझै छ त केही दिन अलिक नै हात्ती आउनु पऱ्यो त नि तर मलाई एकदम डर लागिरहेछ क्या अस्तिदेखि भात पनि रुचिया छैन त्यस्तै रहेछ भने त हुन्न हुन्न पोजिटिभ होप गर्ने नि तर पनि कस्तो मनभित्रैबाट डराइरहेछ क्या प्रिकसनको लागि एउटा पिल्स खाइदिएकै भयो भने त के हुन्थ्यो त अनि एउटा खाँदैमा बाजी त हुन्न थियोस् होला त तँ पहिले पनि एकचोटि खाएको थिएँ एकदमै पेट दुख्याथ्यो मेन सुन्दा अनि त्यही भएर खाइन अलिकति होसियार हुनुपर्छ नि यार बिहान ढिलोसम्म सुते जस्तो हो र तर्काइ डढाए जस्तो हो यो सिरियस कुरा हो नि यार तँ साह्रैको कुरा जति सपोर्टिभ थिएँ नि वर्षा त्यसको 50% पर्सेन्ट पनि सपोर्टिभ छैन क्या मेरो कुरामा हो छैन म सपोर्टिभ किन थाहा छ किनकि तँ साह्रा होइन तँलाई कसैले मेनिपुलेट गरायो हो र तँ आफै नर्सिङको स्टुडेन्ट तँलाई थाहा छ यस्तो कुरामा लापरवाही गर्नुहुन्न र पनि तँले गरिस् कुनै सत्र अठार वर्ष टिनेजर होस् त दिस इज बिग दिस इज सिरियस यार त्यसो भए पाकाले चाहिँ कुनै गल्ती नै गर्दैनन् भन्ने छ र बुढापाकासँग लगेर नजोड कुरा गल्ती जोबाट पनि हुन्छ हार वर्ष यही गल्ती तँबाट पनि हुनसक्थ्यो नि आफूलाई नपरिन्छ सबै कुरा इजी लाग्छ क्या सबै अनरिजनेबल मात्र लाग्छ छोड दे त तँ चाहिँ बुझ्दिन मैले तँलाई गाली गरेको रहरले मलाई चाहिँ डर छैन तेरो अनि तँलाई चाहिँ किन रुख भएर मर्नु पऱ्यो नि त अबदेखि यस्तो केयरलेस गरिस् भने खान्छु अब त गरे गरे हो नि <laughs> <तो> <laughs> हे खुट्टै दुखिसक्यो कतिखेर निस्किन्छ क्या बालाजु अब आइतहाले नि अब दसदेखि पन्ध्र मिनटभन्दा धेरै लाग्दैन म उतैबाट जान्थेँ यत्तिकै यहाँ ल्याएर त्यो कलङ्कीको जाममा सुतेर बस्न भन्दा त यहीँ ठिक छ नि हेल्दी पनि भइन्छ बिरामी चा। चाहिँ परिन्छ दुलोले त्यही भएर त भित्री बाटो ल्याएको नि कति लामो छ क्या यो बाटो त अरू सर्टकट थिएन सर्टकट खोज्ने जस्तो ब्याड हेबिट केही होइन है घर जाने बाटो होस् कि जिन्दगी बाटो अारी आर... मलाई स्कुटर नचलाउनुको लागि मैले स्कुटर चलाउँदा सडकमा गाडी चलाउने सार्वजनिक बसमा यात्रा गर्नेहरूको बाँच्न पाउने अधिकारमाथि खतरा भयो भनेर सर्वोच्चमा रिट हालेर रहेछ एउटाले अनि त्यो रिटको अन्तिम सुनवाई नहुन्जेलसम्मको लागि मलाई स्कुटर नचलाउन अन्तरिम आदेश जारी भएको छ कि रिट हालेको नाम वर्षा हो होइन तनहु जिल्ला भन्सार नगरपालिका गैरी घाट घर भै हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर दुई सीतापाइला बस्ने बिस वर्षीय वर्षा राउत कलङ्कीको बाटो गएको भए यसरी कसैले होइन मलाई के आउँदैन जस्तो गर्ने तपाईँ साह एमा कति नजिकबाट लिएर आएको कस्तो बदमास कुकुर एक त यो सहरमा मान्छे हिँड्नलाई गतिलो फुटपाथ छैन त्यही यसरी ठेलेर लिएर कुकुर था. हो त्यस्तो गाली गर्नुहुन्छ के छोड देऊ नि कति स्पिडमा लिएर त्यो थाहा छ तिमीले नथानेको भए भइहाल्यो त मैले तानिहाले जे भए पनि रिड त यसलाई पो पा हाल्नु पर्ने रहेछ है पार्वती है तिमी हाल के रिसाउन र खुसी कारण पनि चाहिँ टाइम पनि चाहिँ यो मान्छेलाई अहिले बल्ल थाहा भो तिमी कहाँ यस्तो थियो नि होइन कहाँ यसरी खुल्थ्यो त यस्तो बच्चा जस्तो बिएफ कहाँ गर्थ्यो त एकदमै डिटरमाइन्ड मेहनती सबैलाई सम्झाउने हराउने वर्ष है तिमीलाई कुन वर्ष मनपर्छ त्यो पनि सोध्ने कुरा हो त यसमा चाहिँ हामी अर्को हप्ता सिन्धुपाल्चोक जाँदैछौँ नि फेरि त्यो लाइब्रेरीको प्रोजेक्ट बनाएको थिएँ नि मैले तिमीलाई त्यसको फर्दर रिसर्चको लागि जानै पर्छ अँ तिन चार दिनको कुरा त हो नि तिन चार दिनभन्दा ढिलो गऱ्यो भने त म अन्त उल्लङ्घन गरिदिन्छु नि पढाइ वा कामको सिलसिलामा कतै जानु पर्ला रे महिना कन्ट्याक्ट नहुने ठाउँमा जानु पर्ला प्लान बनाउँदैछु म त्यहाँ साँच्चै जाने अरे अनि हराउने अरे क्या के गर्छौ तिमी पिर नगर न म तिमीलाई सेटेलाइटबाट भए पनि खोज्छु भेट्टाउँछु तिमीलाई उफ एकचोटि साँच्चै हराएर चेक गर्नुपर्छ क्या गर न ल एक दिन गर्छु है त म ओके अनि को को जाने कतिजना हामी नवीन दाई आवास बसन्त दाई अनि त्यो पहिला जना दुईजना केटीहरू अनि म हेर न नवीन दाई भन्ना छ अनुहार घुम्छु कसको कहाँ घुम्छुमा गाडीहरूको उज्यालो के हो त म थाहा पाउँदिनँ नजाऊ नि त नजिस्किरह है धेरै म तिमीलाई कोसी लिइदिन्छु नि त ए अनि सुन त अब चाहिँ एक एक भए पनि टाइम देऊ ल अब म्याथ्सको एक्जाम मात्रै बाँकी हो यसले यही बेलामा कटायो भने कटायो न त पनि गर्दैन पाइलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम साथ सिएचएयुबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल डट कममा लेखिपठाउन सक्नुहुन्छ आजको भागमा अभिनय गर्ने कलाकारहरू रविना थापा दुर्गा कार्की आर्यण्य उपपानेलाई धेरै धेरै धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का बिरा माग्छु हरेक हप्ताको सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्दै गर्नुहोला र चौबाटोलाई माया गर्दै गर्नुहोला गुड बाई